आज हामी विश्वका 30 भन्दा बढी भाषामा अनुवाद भइसकेको केन्सकुलनको पुस्तक जनथन गलिवलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं यी कथाहरूमा जुजुमानका अनुभवले हामीलाई बजार उद्यमशीलता र यससँग सम्बन्धित नीतिका बारेमा बुझ्न मदद गर्ने हामीले विश्वास लिएका छौ तर त्यो भन्दा अगाडि सिसाकलमको कुरा हामीले दैनिक जीवनमा धेरै कुराको प्रयोग गरिरहेका हुन्छौं हामी यति धेरै अव्यस्त हुन्छौं ती वस्तुहरूमा कि हामीलाई यी सामग्रीहरू धेरै सामान्य लाग्छ जस्तै मानिलिउँ सिसा कलम ही सन्दर्भमा आज हामीले उद्यमशीलता अनि बजारको जादुलाई सिसा कलमको टुप्पमा केन्द्रित भई व्याख्या गर्ने प्रयास गर्छौं यो सामग्री लियोनड रिडको निबन्ध आई पेन्सिलमा आधारित छ यो एक साधारण सिसा कलमको कथा हो तर यसले हामीलाई ओरपरको संसार कसरी चल्छ भनेर बुझ्न निकै सहयोग गर्छ हामीले पढ्न लेख्न भन्दा निकै अघिदेखि नै सिसाकलमको प्रयोग गरिसकेका हुन्छौं यसरी हेर्दा सिसाकलम वा पेन्सिल हामी वरपर पाइने सबैभन्दा साधारण वस्तु जस्तै लाग्न सक्छ तर यदि गहिरिएर हेर्ने हो भने यो साधारण सिसाकलम एउटा मानिस वा एउटा समुदाय मात्रैको साधारण प्रयासले बनाउन सक्ने वस्तु भने होइन एउटा सिसाकलममा के के हुन्छ एकपटक निहाल्नुहोस् त सिसाकलमको लेख्ने कालो भाग ग्राफाइटले बनेको हुन्छ अनि बाहिरको भाग काठको हुन्छ अनि अर्को और छेउमा लेख्ने मेट्ने रबरले बनेको इरेजर हुन्छ र सँगै इरेजरलाई पकड्ने धातुको एउटा सानो टुक्रा यति त हामीलाई थाहा भएकै कुरा हो तर यी सबै कच्चा पदार्थ तपाईँको अगाडि राखिदियो भने के तपाईँ सिसाकलम बनाउन सक्नुहुन्छ म त सक्दिनँ किनभने भन्ने र जतिको सजिलो छैन सिसाकलम बनाउन साँच्चै भन्ने हो भने कुनै एक व्यक्तिले अरु थुप्रै व्यक्तिको सहायता बिना यस्तो साधारण सिसा कलम बनाउन सम्भव नै छैन सिसाकलमको सुरुवात विश्वको कुनै पनि कुनामा रहेको एउटा रूखबाट सुरु हुन्छ तर यो रूखबाट सिसाकलम बनाउन रुख काट्ने व्यक्ति रुख काट्नका लागि बनेका करौती र अरू औजारहरू ती औजार बनाउने व्यक्ति अनि काठ गर्ने गाडी फेरि गाडीका संयौँ पुर्जा, अनि ती पार्ट पुर्जा बनाउने अरु संयौँ मानिस अनि ती मानिसले काम गर्ने बेलामा शक्तिका लागि खाजा खाने चमैना घरका काम गर्ने मानिसहरू सबैको बारेमा एकपटक सोच्नुहोस् त अझ सिसाकलममा प्रयोग हुने ग्राफाइड इरेजरको सन्दर्भ त जोड्न नै बाँकी छ सिसाकलमको लेख्ने भागका लागि आवश्यक ग्राफाइड चीन र श्रीलङ्काका खानेबाट निकालिन्छ र फ्याक्ट्रीमा यसलाई माटो र अन्य वस्तुसँग मिसाइन्छ अनि यो मिश्रणलाई मजाले पकाएपछि सुकाइन्छ रबर कुरै अरू नै मुलुकबाट ल्याइन्छ इरेजरलाई पेन्सिलमा जोड्ने धातु पनि फरक ठाउँ वा फरक मुलुकबाट ल्याइन्छ यसरी विश्वका विभिन्न ठाउँ फरक संस्कृति अनि फरक पृष्ठभूमिबाट आएका कामदारहरूले सिसाकलमका विभिन्न भाग बनाउन मद्दत गर्छन् एउटा निरन्तर भइरहने प्रक्रिया हो यसले यसको निर्माणमा लाग्ने एक पक्षमा परिवर्तन आउँदा अर्कोमा पनि आउँछ तर अचम्मको कुरा के भने यस्तो जटिल प्रक्रिया यसमा संयौं मानिसको सहकार्य हुन्छ यसमा सबैको कामलाई निर्देशन दिने एक मास्टर माइण्डको उपस्थिति नै हुँदैन सिसाकलमको लागि चाहिने रूख काट्ने वा ग्राफाइटलाई खानीबाट निकाल्ने मानिसलाई त्यसको कलम बन्ला भनेर अन्दाज नहुन पनि सक्छ वा कस्तो सिसाकलम बन्छ भन्ने जानकारी नै नहुन सक्छ तर पनि उनले आफ्नो जीविकोपार्जन गर्ने क्रममा तपाई हामीलाई अति आवश्यक शिसाकलम बनाउने प्रक्रियामा योगदान दिइरहेको हुन्छ हामीले भर्खर चर्चा गरेको जटिल प्रक्रियाको हरेक कदममा कैयौं उद्यमीहरू संलग्न भइरहेको जान्न सक्छौं उनीहरूले स्वस्फूर्त रूपमा मानिसलाई काम लाग्ने अनि उनीहरूको जीवनलाई सहज बनाउने वस्तुहरू बनाई बजारमा बिक्री गरेर त्यसबाट आफ्नो जीविकोपार्जन गरिरहेका हुन्छन् अनि यसरी मानिस मानिसबीचको सहकार्यलाई सफल पार्ने व्यवस्था नै बजार हो उद्यमीहरूलाई स्वतन्त्र वातावरणमा काम गर्न दिई सहकार्यको अवस्था बलियो बनाउन दिने हो भने विश्वमा नयाँ आविष्कार अनि नयाँ सृजनाहरू हुन सक्छ भन्ने कुराको कुनै सीमा नै छैन एउटा साधारण सिसाकलम उत्पादनको यो कथाले हामीले साधारणभन्दा साधारण भनेर सोच्ने कुनै पनि वस्तु त्यो अवस्थामा पुग्न कति धेरै मानिस अनि कति धेरै प्रकृतिका साधनको प्रयोग भएको हुन्छ भन्ने बुझ्न सजिलो हुन्छ साथै वरपरका कुनै मानिसले गर्ने सानोभन्दा सानो कामले पनि कसरी महत्वपूर्ण भूमिका खेल्छ भन्ने बुझ्न सघाउँछ भन्ने हामीलाई लागेको छ जनथन गलिबलका साहसिक कार्यहरूबाट जनथन अर्थात् जुजुमानका स्वतन्त्र बजार अनुभव जान्नतर्फ एक समुद्रको किनारामा रहेको घमाइलो शहरमा सिनेमा हस्तीहरूले भरी भराव हुनुभन्दा धेरै पहिले जुजुमान नामका एकजना युवा बस्थे ती युवा आफ्ना बाबुआमा बाहेक कसैसँग पनि धेरै परिचित थिएनन् अनि बाबु आमा का विचारमा पनि उनी एकदमै चलाख र इमानदार युवा थिए उनका बाबुआमा त्यस शहरको मुख्य सड़कमा रहेको एउटा मैनबत्ती पसलमा कड़ा परिश्रम गर्थे जुन शहर माछा मार्ने व्यवसायीहरूको नामी बासस्थान मानिन्थ्यो माझीहरूको त्यो बस्तीमा कड़ा परिश्रम गर्ने व्यक्तिहरू बस्थे तीमध्ये केही असल र केही खराब थिए भने अधिकांश व्यक्ति सामान्य प्रकारका थिए जब जुजुमान घरको वा पसलको कामबाट फुर्सदमा हुन्थे तब उनी आफ्नो भद्दा डुङ्गा लिएर बन्दरगाहको सानो खोल्सोबाट निस्केर समुद्रतिर लाग्थे एकै ठाउँमा धेरै समयसम्म जीवन बिताउने युवाहरूको सोचलाई जुजुमान साह्रै दिक्क लाग्दो मान्थे उनका वरपरका मानिसहरूमा बुद्धि विवेक केही नभए झै उनको मनमा लाग्थ्यो बन्दरगाहको खोल्छोभन्दा अगाडि गएर अनौठा जहाज वा नागबेली समुद्री छाल हेर्ने रहर उनलाई सधैँ हुन्थ्यो ऊ हु। समुद्री लुटेराहरूले आफूलाई जबरजस्ती जहाजको कर्मी बनाएर सात समुद्र पर लगेको कल्पना गर्थे भने कहिले ठूलो माछा समात्ने जहाजमा बसेर शिकारका लागि गएको सपनामा डुब्थे जब भोक वा तिर्खा लाग्थ्यो वा रातको खानाको सम्झना आउँथ्यो तब मात्र उनको कल्पनाको जहाजी यात्राको अन्त्य हुन्थ्यो बसन्त ऋतुको एउटा राम्रो दिनमा जब चारैतिर ताजा हावा चलिरहेको थियो समुद्र पनि धेरै राम्रो देखिएको थियो जुजुमान आफ्नो दिउँसोको खाना र माछा मार्ने सरसामान डुङ्गामा राख्दै नराखिकन समुद्र यात्रामा निस्के जहाजलाई उज्यालो देखाउने धरहरा घरभन्दा केही पर पुगेपछि उनले आफू स्वतन्त्र भएको महसुस गरे पछाडिबाट हावा आइरहेको अवस्थामा जुजुमानले क्षितीजमा कालो आँधी बेहेरी सहितको बादल मडारिएको पत्तै पाएनन् जति जति बन्दरगाहको मुखबाट डुङ्गा टाडिँदै थियो त्यतितेति उनमा आत्मविश्वास पनि बढ्दै गयो हावा तेजिलो हुँदै गयो तर यसबारे उनले कुनै चिन्ता नै गरेनन् जब आँधीले उनको डुङ्गा जोड़ले हल्लाउन थाल्यो तब मात्र आत्तिएर उनले आफूलाई बचाउन सङ्घर्ष गर्न थाले यताउता बगेझै उनको डुङ्गा समुद्रको छालमा जोडले चक्कर लगाउन थाल्यो डुङ्गा नियन्त्रण गर्ने उनको हरेक प्रयास विफल भयो आखिरमा ऊ डुङ्गाको तल खस्यो नडुब्ने आशामा उनले डुङ्गाको किनारा समाइरह्यो त्यो रात अनि अर्को पूरै दिन एउटा डरलाग्दो भुवरीमा मिसियो जब आँधी बन्द भयो त्यस बेलासम्म डुङ्गा पूर्ण रूपले बिग्रिसकेको थियो मस्तुल भाँचिएको थियो पाल च्यातिएका थिए र डुङ्गा दाहिनेतिर ढल्केको थियो समुद्र शान्त थियो तर बाक्लोको कुहिरो लागेको थियो जसले कात्रोले शवलाई ढाकेझै उनको डुङ्गालाई ढाकेको थियो धेरै दिनसम्म पानीमा बग्दै जाँदा उनीसँग भएको पानी उनी पनि सकियो पालमा परेको शीतको थोपाबाट मात्रै उनले आफ्नो ओठ भिजाउँथे कुहिरो हटेपछि जुजुमानले एउटा टापुको धमिलो आकृति देखे त्यसै टापुको नजिकै तैरिँदै गर्दा उनले समुद्रको किनाराबाट एउटा बिरानो जमीन देखे जसको उच्च पहाड़ी क्षेत्र हरिलाभरिला वनस्पतिले ढाकिएको थियो छालले उनलाई कम गहिरो भएको किनारातिर पुर्यायो आफ्नो डुङ्गालाई त्यही छाडेर जुजुमान पौडँदै किनारातिर लागे अनि त्यस उष्ण वातावरणको जंगलमा भएका गुलाबी अम्बा पाकेका केरा र अन्य मिठा फलफूलहरू खादै जुजुमान अगाडि बढ्न थाले शरीरमा केही शक्ति आएपछि कोही नभएको त्यो बिरानो ठाउँ जुजुमानलाई शून्य लाग्न थाल्यो तर समुद्री आँधीबाट बचेकोमा उनले आफूलाई धन्य आफ्नो साहसी कामबाट सङ्घर्ष सा गरेर बचेको घटनाबाट उनी साह्रै उत्तेजित भए अनि अचम्मको नयाँ बारे अरू पत्ता लगाउन समुद्रको सेतो बालुवा भएको किनारातर्फ तुरन्तै लागे यसरी जुजुमानको साहसिक यात्रा शुरू हुन्छ आउने अङ्कहरूमा उनको स्वतन्त्र बजार यात्रा अनुभव हामी क्रमश सुनाउँदै जानेछौ सु। यो सँगै अघि बढौं स्तम्भको अन्त्यमा हामी आएका छौं समृद्धि फाउण्डेशनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोली कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ौंको अर्को अङ्क लिएर फेरि आउनेछौ कार्यक्रमबारे थप जानकारीका लागि डब्ल्यूडब्लूब्लू फेसबुक हेर्न सक्नुहुन्छ